हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभसाँचको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँका लागि रेडियो अर्पण एक सय चार तब्ल पाँच मेगा हजसँग इन्टरनेट अनलाइन गरेर विश्वको जनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभसाज के, के बसाईलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभसाजको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म उपस्थित हुन्छ यो आधी घण्टे बसाइमा तपाईँलाई मिठा मिठा लगदुहरी भाकाहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ र तपाईँको लागि दुईवटा टेलिफोन नम्बर पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न बाटो भएर तपाईँ कार्यक्रममा आफन्त गर्छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ सुनिताजी धेरै दिनपछि आउनुभयो नि तपाईँ वया ए, ए अनि कार्यक्रममा आउनु भएको छ आज सम्झना सन्देशको कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद जबाट आफ्नो आफन्त राखेर विदा भइसक्नु भएको छ फेरि पनि एक मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र विष्णुजीले सलाह गरिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर बुझे कार्यक्रम में आने भाषा समझना संदेश अनि हुन्छ निर कार्यक्रम आउँदै गर्नलाल्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट निर्दोष तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँचमा का कार्यक्रम अर्पण शुभसाजको व्यवसाय अर्पण शुभसाजको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ जी जी के था था। जी के दादा मैले? हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना कसको लागि राख्न चाहनुहुन्छ सुकलाल तामाङ अनि भन्जार आशो प्रजन प्रवीण रूपसन तामाङ अनि अनि पार्वती अनिङ लागि हुन्छ सुनक जी कार्यक्रममा आउनुभयो अनि किन खुसी लाग्यो आउँदै गर्नुलाई पनि छुट्टिन्छौँ नमस्कार यति बेला कुराकबाट सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर मिला भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब नै एउटा मिठो लोकदरी भाका सुन्छ हामी घरबार भइने निर्माया असल साथी बन्न तपाईँलाई निकै नै रमा मिठो लोकदोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभसाजको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर भएको छ डब्लु डब्लु रेडियो कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते। नमस्ते दिन के आजु? दिन के दिन दिन खानु भएको छैन है त्यसो भए दाजु हुन्छ शङ्करजी कार्यक्रम सम्झना सन्देश चाहनुहुन्छ मलाई भनेको अनि चन्द्रमणि चेपाङ अनि हरिबहादुर चेपाङ अनि हुन्छ शङ्करजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छौँ नमस्कार नमस्कार यति बेला धादिङबाट शङ्कर चेपाङ आउनुभएको थियो आफ्ना आफन्तरिष्ठ मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते सरिता? सरिता? सरिताजी कार्यक्रम सकेपछि हुन्छ हुन्छ कार्यक्रममा आउनुभए एकैछिन पछाडि एउटा मिठो लोकदोरी भएको बजाउँछौ त्यसमार्फत भाइ कसलाई सम्झाउन चाहनुहुन्छ अहिले भने छुटिन्छौँ नमस्कार यति बेला कुराबाट सरिता लामा आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राकिर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ धान पक्कै पनि रोप्नु भएन होला बाउसे चाहिँ गर्नुभयो होला होइन खुबै रमाइलो भयो जस्तो छ आजको दिन होइन जोन्जी हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो लोकदेखि भाका बजाउँछौँ त्यसमार्फत बाहिलाई सम्झाउन चाहनुहुन्छ मलाई जोन तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ जोन जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला कोरागबाट जोन लामा हुनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभसाजको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा लागि दुईवटा बाटो हामीले खुल्ला राखिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब एउटा मिठो लोकदरी भाका त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ आखा की नानी मी मी ना। यो पारा ना जानी पढ़ के बसो छोला छाया एक दिन बेटा कसू हो के अरे वचु यो चोला निकि मर्मेश्वरसी लुकदोरी भाका थियो कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा राखिसकेका सा छौँ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ त्यो दिनभरको व्यस्तताको था, थाकाललाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ मिठा मिठा लुकदोरी भाकाहरू बजाएर तपाईँकै सम्झना सन्देश पनि लिइराखेका छौँ कोही मित्र हुनुहुन्छ आफ्नो सम्झना सन्देश राख्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ खोराक बाटो कमला।, कमला जी बासी बासी। के गर्नुहुन्छ तपाईँ बसी बसा हुन्छ कार्यक्रममा आउनु भएको छ एकैछिन पछाडि एउटा मिठो लोकदेरी भाका बजाउँछौ त्यसमार्फत तपाईँ के कसलाई सम्झाउन चाहनुहुन्छ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 हेलो दादा नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ धेरै दिन हराउनु नि त है कहिले काहीँ अरूलाई पनि पालो दिनु परेन होइन अनि के कसरी बिताइरहनु भएको छ नि मात्रै निमेसी हजुर अनि कतिको साउन्ड लागिरहेको छ त निमेसीलाई चाहिँ ठिक ठिकै भन्नुभयो दादा ठिक ठिकै भन्नु पऱ्यो है हजुर हुन्छ निमेशजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसलाई कस राख्न चाहनुहुन्छ फर्स्ट अफ अल हजुरलाई धन्यवाद कन्टाडुङ्गो दादालाई खजुर मेरो घर परिवारलाई निर्मल थिङ अशोक थिङ समि स्याङपान मलाई निमेषी भन्ने चिने नपुर दादा हुन्छ निमेशजी कार्यक्रममा आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छौँ नमस्कार नमस्ते थियो मकनपुरन्त राखेरि पनि त्यतिकै बस्ने अनि साउन्ड कतिको लागिरहेको छ रुषिजीलाई नै नै मलाई त यसपालि साउन्डै लागेन <laughs> किन होला सबैलाई लाग्ने ऋषिजीलाई चाहिँ यसपालि साउन्ड नलाग्ने <laughs> मलाई लागेन यसपालि हुन्छ हामी एक किसिम पछाडि एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमार्फत तपाईँकै कसलाई सम्झाउन चाहनुहुन्छ यस्तो छ नि तपाईँको लागि होइन धन्यवाद अनि त्यसपछि विष्णुदा हजुर अनि सम्पूर्ण साथीको लागि हुन्छ ऋषिजी कार्यक्रममा आउँदै गर्नु होला अहिले भने छुटिन्छौँ नमस्कार नमस्ते यति बेला टाढीबाट रुचि आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ यो आधी घण्टेवसाईमा तपाईँलाई मिठा मिठा लुगदुरी भाकाहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिलाउने को कोसिस गरिराखेका छौ तपाईँसँगै कुराकानी गर्दा गर्दै तपाईँकै सम्झना सन्देश लिँदा दिँदै आजको कार्यक्रमबाट विध बेला भइसकेको छ भोलि फेरि अर्को नवीनतम श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ यति बेलासम्म रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डट रेडियो गरेर विश्वको जनसुकै कुनामा रहेर कार्यक्रम अर्पण शुभसाहजको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुम्रुजबाट सुनिता कोराकबाट निर्दोष तामाङ कोराकबाट सनक तामाङ धादिङबाट शङ्कर चे पाङ कोराकबाट सरिता लामा कोराकबाट जुन लामा कोराकबाट कमला मकानपुरबाट निमेश तिङ अन्तिममा फोन गर्ने साथी टाँडीबाट रुषीले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने प्रति म निकै नै आभारी छु भन्दै तिनीहरूसम्म मेरो आवाजलाई रेडियो सेट वा मोबाइल सेट र श्रोता माझ बनाउन साथ दिने प्राविधिक मित्रको लागि विष्णुजीप्रति निकै नै आभारी छु भन्दै तपाईँकै लोकसङ्गीतको सहायत्रै म मगर पनि तिम्रो मेरो सम्बन्ध धेरैमा थियो भने लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार संग मेरो घर आवला के बोला था पाओला तिम्रो मेरो संबंध फिर माथी हो तुमने बीह आ देखो बी दादा मेरो एकदम मिलने साथी हो मेरो चुमलेह आ देखो गिर दादा मेरो एकदम बिल्ले साथी हो चुले भी है आटे को गिर दादा मेरो एकदम बिल्ले साथी हो ही गर्यो यही गाउमा किन हिँचु सहर म घर बस्दिनँ बाँठे मेरो कर्मैमा भात आउनेछु म हेरे हेडिलबाट यो गीतका एकदमै मन शब्दका सिआरबिटी शून्य एक छ शून्य शून्य गाउँ घ समाजको दर्पण सुन्नु होला